मा, मा यो कस्तो साल चलाएर गयौ यो कस्तो साल चलाएर गयौ पहिलो भेटमै मन जलाएर गयौ जादू रहेछ क्यारे तिम्रो बोलीमा मुटुमा पिरतीको आगो बलाएर गयौ नसालुती आँखाका हेराइले होला नसालुती आँखाका हेराइले होला कठोर यो मुटु गलाएर गयौ थाहा छैन के दिन्छु प्रत्युत्तरमा यो दिलमा मायाको फल फलाएर गयौ परि जस्तै बनि तिमी आएपछि परी जस्तै बनी तिमी आएपछि मलाई पागल प्रेमी बनाएर गयौ यो कस्तो चाल चलाएर गयौ पहिलो भेदमै मन जलाइ हजुर यो कस्तो चाल चलाएर गयौ पहिलो भेदमै मन जलाएर गयौ जादु रहेछ क्यारे तिम्रो बोलीमा मुटुमा पिरतीको आगो बलाएर गयौ यो पिरतीको तिर पिरतीको आगो बडो गाह्रो हुन्छ मैले अस्तिको कार्यक्रममा पनि भनेको थिएँ यो पिरतीको आगोलाई तपाईँले आफ्नो सम्झनाले आफ्नो मायाले आफ्नो मनले चाहिँ सम्हाल्न जान्नुभयो भने अवश्य पनि तपाईँको जिन्दगी सुखद हुन्छ तपाईँको घर बसाउँछ तपाईँको संसार बसाउँछ तर यो पिरतीको आगोमा तपाईँ आफै जल्नुभयो भने यसले तपाईँको संसार पनि जलाउँछ यस्तै यस्तै भावना समेटिएको यी गजलका पङ्क्तिसँगै नमस्कार अनि रात्रिकालीन न्यानो साङ्गीतिक स्वागत एवं अभिवादन व्यक्त गर्दछु कार्यक्रम मजेरीको पर्खामा बसिराख्नुभएका तमाम तमाम आदरणीय अनि प्रिय श्रोता स्रष्टाहरूमा म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पणको तर्फबाट आदरणीय श्रोता आज पनि शुक्रबारको रात हामी हरेक साता शुक्रबार यसरी नै नियमित रूपमा तपिका कथासँग तपाईँका कहानीसँग अनि तपाईँका संस्मरणसँग हातीमालो गर्नको लागि सुदूरपश्चिमका चारवटा रेडियो स्टेसनहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझाङ चैनपुरमा रहेको रेडियो सेती 93.6 थ्री मार्फत एकैसाथ तपाईँको राष्ट्री बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमाला गर्न फेरि आइसकेका छौँ त्यसैले करिब करिब 45 मिनेट मिनटसम्मको तपाईँको मिठो निद्रा सुटुक्क सापट्टि दिएर भए पनि पूरै अवधिभरि सुनि साथ होला यही आग्रह गर्दै यतिखेर पनि तपाईँ सम्पूर्णको स्वागत स्वरूप एउटा सुमधुर साङ्गीतिक मधुरस तपाईँमा स्पस्कन्छु सयौँ जोनी पाउँछौँ भने पाऊ भन्नु ठिक होला मलाई छोडी जान्छौँ भने जाऊ भन्नु ठिक होला यस्तै यस्तै गीत रहेको छ गीत राख्छु त्यसपछि हामी हाम्रो नियमित स्तम्भ ति कथामा तपाईँको कथा ल्याएर भन्नु सुन्दै गर्नुहोला क्या जन्मा को जन्म फर्किने लाई पूर्वजन्मलाया कसैले कोहीसँगको जुनी राम्रो पाउँछु अर्थात् तपाईँले कसैलाई माया गर्नुभएको छ र तपाईँले माया गर्ने मान्छेले तपाईँलाई चाहिँ छोडेर गयो वा तपाई बिना पनि सुखी जिन्दगी बिताउँछु तपाई बिना पनि म स्वयौँ जुनी पाउन सक्छु भनेर तपाईँलाई भन्यो भन्यो भने, भने, भने, भने अवश्य पनि जान दिनुहोला किनकि तपाईँको माया तपाईँको खुसी त्यहीँनिर साबित हुन्छ पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो र अर्को कुरा भन्ने गरिन्छ नि श्रोता माया र प्रेममा त्याग तपस्या र बलिदान हुनुपर्छ अरे यसो भनिरहँदाखेरि कहिलेकाहीँ तपाईँले त अर्काको लागि चाहिँ त्याग तपस्या र बलिदान दिनुहुन्छ तर तपाईँको लागि त्यो मान्छेले त्याग तपस्या र बलिदान दिन्छ कि दिँदैन यो कुरा पनि ख्याल गर्नुहोला एउटा भनाइ छ नि उसको हुन मन लाउनु मात्र प्रेम होइन अर्थात उसको तपाईँले कसैको हुनको लागि मन लगाउनु मात्र प्रेम होइन ऊ बाहेक अरू कसैको हुन मन नलाउनु पनि त प्रेम हुने प्रेम के हो माया के हो भोगेपछि थाहा हुने कुरा बस यति भने तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा हटबाट कार्यक्रम मजाले सुनिराख्नु भएको छ र म तपाईको साथमा तपाईँकै सुख तपाई दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पण छु तपाईँ पनि कार्यक्रममा तपाईँका कथा पठाएर हामीसँग आवाजै मार्फत मात्र भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रम मजाले इमेल ठेगाना तपाईँ फेसबुक युजर हो भने फेसबुकमा मझेरी सर्च गरेर अथवा नरेन्द्र उपाध्याय सर्च गरेर पनि तपाईँले त्यो ठाउँमा तपाईँका भावनाहरू तपाईँका कथाहरू तपाईँका संस्मरणहरू हामीलाई पठाउन सक्नुहुन्छ यो छोटो जानकारी पछि अब भने हामी हाम्रो नियमित स्तम्भ गीती कथामा प्रवेश गरिसकेका छौँ मानव जीवन चिउने क्रममा आइपर्ने कतिपय आरोह अवरोह उतार सङ्गाल हो कार्यक्रम मझेरी जीवन जिउने क्रममा थुप्रै किसिमका घटनाक्रमहरूसँग हातेमालो गर्नुपर्ने हुन्छ थुप्रै किसिमका चाहिँ कथाहरू बन्ने गर्छन् ती कहानीहरू बन्ने गर्छन् अनि एउटा आत्मीयताको सङ्घारमा चाहिँ हामी हिँड्ने गर्छौँ वा आत्मीयताको सङ्घारमा मनले चाहेर या नचाहेर पनि कसैलाई माया गर्न पुग्छौँ कार्यक्रम मझेरीमा आज पनि यस्तै एउटा कथा प्राप्त भएको छ गेटा कैलाली घर भई हाल ऐश्वर्य बहुमुखी क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययन श्रोता रेयन बोहराको मेरो सम्झनामा तिमी शीर्षकमा ले नगरिकनै रेयन बोहरालाई हार्दिक हार्दिक धन्यवाद दिँदै उहाँको कथालाई स्थान दिन्छु कथा मेरो सम्झनामा तिमी यसरी सुरु हुन्छ ज्योतिषी भेज निधर में तिम्रो नाम मया बुटू ने हो निधर्ईना सुन मया बुटू ने निधार निधर्ने सुना माया संसारका सारा खुसी एउटैले पाउने भए अनि एउटैको खुसीमा संसार सारा रमाउने भए कति खुसी हुँदो हो यो जीवन टाढा जानेको याद फर्किएर जसरी मान्छे फर्केर आउने भए याद मनमा बस्छ या हामी बसाउँछौँ कुनै महँगो सामान बैङ्कमा जम्मा गरे जसरी सायद हामी पनि जम्मा गर्छौँ होला कसैको याद यो मनको बैंकमा ब्यास पाउने आशामा तर जसको याद हामी जतन गरेर राख्छौँ नि उनी कति सजिलै टाढिन्छ कहिल्यै नफर्कने गरे बिरानो बनेर तर याद सधैँ मनमै बस्छ कहिले टाढा नहुने गरेर किन जो मनमा हुन्छ ऊ भाग्यमा हुँदैन अनि जो भाग्यमा हुन्छ ऊ मनमा हुँदैन किन मानिसलाई नजिकिनमा भन्दा टाढिनमा हतार हुन्छ यहाँ किन विश्वास गर्नेहरूले नै विश्वासघात गर्छन् किन मन रसाउँदा आँखाबाट आँसु झर्छन् किन यस्ता अनगिन्ती प्रश्नकोतिर यो मनले मतिर रहेको हुन्छ अनि म हरेक प्रश्नको अगाडि निरुत्तर छु यस्तो लाग्छ म जिन्दगीका हरेक परीक्षामा अनुत्तीर्ण भइरहेको छु अरूलाई सोधौँ भने कसलाई सोध्ने यो दुनियाँलाई जो मात्र मेरो आँसुको प्रतीक्षामा हुन्छ के हो भगवान्लाई सोधु जसले मेरो मनमा भायक अरु केही दिएन त्यसैले मनमा उब्जेका अनगिन्ती प्रश्न मनमै सलाउँछन् मैले कति सुनेको थिएँ जीवनको यात्रामा धेरै साथीहरू बाटोमै भेटिन्छन् तर कसैले यो सुनाएन बाटोमा भेटिनेहरू बाटैमा छुट्टिन्छन् त्यस्तै त भयो तिमी कसरी बिर्सन सक्छु र म त्यो दिन एकपटक बिर्सन खोज्दा हजारपटक याद आउँछ सायद हिजो अस्तिका दिनहरू धेरै वर्ष पुराना झै लाग्छन् तर त्यो दिन सधैँ आज चाहिँ ताजा भइरहन्छ पञ्चे बाजाको मिठो धुन विवाहमा रमाइरहेका जन्तीहरू कोही खाना खाँदै थिए कोही खाना बाँड्दै थिए सबै आफ्नै धुनमा मस्त थिए डोटिको बिपी नगरमा थियो विवाह सायद सहरमा यो विवाह हुँदो हो त विवाह कम र गहना र कपडाको प्रदर्शनी स्थल हुन्थ्यो तर त्यहाँ त्यस्तो थिएन त भन्न नमिल्ला तर सहरको तुलनामा थिएन भन्दा नै हुन्छ हामी यहाँ पुगेपछि बेहुलीपट्टिका बेहुलालाई र बेहुलापट्टिका बेहुलीलाई हेर्न खोजिरहेका थिए मानौ बेहुला, बेहुला बेहुलीलाई बेहुली भन्दा पनि उनीहरूलाई हेर्न हतार भइरहेको छ बिहान धनगढीबाट दस बजे गएका हामी बाटोमा गाडी बिग्रेकाले राति सात बजे बेहुलीको घर पुग्छौँ साथीहरू करण महेश निरञ्जन प्रदिन रमुन अनि म थाकिएका र भोकाएका थियौँ हामीले सोचेका थियौँ बेहुलीको घर पुगेर खाना खाने अनि सुत्न जाने तर सोचेकै कुरा कहाँ हुन्छ र जाने बित्तिकै सुत्ने सोचेको मलाई के थाहा त्यो दिनदेखि मेरो निन्द्रा हराउँदैछ भनेर हामी बेहुलीको घर पुगेपछि सिधै टेन्टमा गएर खाना खान बस्यौँ सायद त्यो पहिलो पटक थियो हामीले पहाडमा भएको विवाहमा टेन्टमा खाना खाएको हमें धेरी भूका थे वरपर का सबई हमीह हे थे तर हमी कस मतलब थे कि भूकले मोजन देख् अरु कहीं देखते दे अरुण सबले खाना खाई सकता तर प्रदीप रिं रमन रेश सुने व्यवस्था मिलाऊ थे तर करण और निरंजन कता थे ठा भेन सायद कतई केटी जिस्का थे हो धेप पटक केटी को मुखब गाली खाँदापी उन्नीर में बानी सुटीक थे म खाना खाइ हात धोएर फर्कदै थिएँ असाना कसैसँग ठोक्किएँ आउस कस्तो आँखा नदेखेको म केही नबोली अदालतको कटघरामा सजाय पाउन पर्खिरहेको कैदी चाहिँ शिर निहुराएर उभिरहेँ एक दिन डराई डराइ उनलाई हेरे, पो एकछिन डराइ डराइ उनलाई हेरेँ अनि उभिरहे उनी आफ्नो कपडा सफा गर्दै थिइन् मैले अनुहार राम्ररी देखिनँ अनि उनले मलाई हेरिन् अनि सरासर गइन् सायद सहरमा यस्तो भएको भए मेरो हालत सर चाहिँ के हुन्थ्यो होला मेरो कल्पनाभन्दा टाढाको कुरा थियो त्यो झट्ट हेर्दा उपनी पनि केटी जस्तै थिइन् तर उसको त्यो व्यवहारले म ठोकुवासाथ भन्न सक्थेँ ऊ सहरमा बस्दिनँ ऊ त सरासर गई हुन्छ तर मलाई भने यता लाग यस्तो लाग्दै थियो उसले आफूसँग केही लगेर गए म त्यही टोलाइरहेको देखेर सबै हाँस्न थालेँ मेरो कपडा पनि फोहोर भएको रहेछ धारामा गएर सफा गरे रमन र महेशले सुत्ने व्यवस्था मिलाए सबैलाई सुत्न हतार थियो सबै आफ्नो आँखालाई आराम दिन चाहन्थे तर मेरा आँखाले कसैलाई खोजिरहेको थियो के हराएको छ जसरी हराएको थियो मेरो मन जसलाई उसले पहिलो भेटमै चोरेकी थिइन् तर मन चोर्नलाई सजाय दिन पनि मनले नै मान्दैन झन् आफै भित्र सधैँ राखिरहन मन, मन लाग्छ एकछिनमै सबै सुत्न गयौँ गोठको माथि सुतेका थियौँ त्यो भने धौधौ पाएको भन्दै थिए रमन्द्र महेश त्यस्तैमा पनि सबै एकैछिनमा निधाए मलाई पनि अलिअघिसम्म निन्द्रा लाग्दैनथ्यो तर अहिले भने कता गयो कता मेरो मनसँगै ऊ एकछिनमै गएकै थिए तर त्यो एकछिनको उसको हेराइले म भित्र सानै रेक्टर स्केलको भूकम्प गएको थियो सधैँ हानि पुगाउने भूकम्पले यसपटक भने मभित्र नयाँ सपनाहरू जन्माएको थियो आशाहरू पलाएका थिए अब त मेरो आँखामा एउटै चीज थियो आँखा बन्द गरू या खोलु पुणीमा त होइन तर त्यसको लागि सजिएको थिएँ जसमा मैले धाक लगाइदिएको थिएँ यस्तो सोच्दा सोच्दै निधाएछु बिहान सबै उठिसकेका थिएँ म अलि ढिला उठेँ सायद हिजोको थकान अहिले महसुस हुँदै थियो क्यार फेरि उसकै बारेमा सोचिरहेको होला ऊ यसो सोचेँ गल्ती त मेरै थियो तर मैले सरी पनि भनिनँ त्यसपछि मन मनै खुसी भए एउटा भाना त भन्यो नि उसँग फेरि भेट भए बुल्ने फेरि मनमनै सोचेँ सरी त्यति बेला नै भन्नु पर्थ्यो अब त ढिला भइसक्यो यस्तै सोच्दै थिएँ साथीहरूले बोलाए उनीहरूले गाउँ घुम्न जाउँ भने तर म धेरै थाकेको छु भनेर गइनँ उनीहरू गएपछि म विवाहको घरमा गएँ उनी कतै भेटिन्छन् कि भनेर तर उनी भेटिनन् मन अलिक निराश भयो अनि अचानक माइजू भेटिनुभयो धेरै पछि भेट भएकाले मामा घर जाऊ जाउँ भन्नुभयो मामा घर नगएको पनि धेरै भएकाले मैले नकार्न सकिनँ सबै साथी जन्तीसँगै धनगडी फर्किएँ म जबसम्म त्यस घरमा थिएँ मेरो मनले एउटैलाई सोच्दै थियो अनि नजरले उसैलाई खोज्दै थियो दिउँसो एघार बजे हामी मेरो मामा घर गुवन गाउँ जाने बाटोतर्फ लाग्यौँ अलि माथि पुगेपछि चौतारोमा माइजु रोकिनु भयो किन रोकिनु भएको मैले सोधेँ अरू पनि मैजुले माइजूले यति भन्नुभयो चार पाँच मिनटपछि मैले मैजुके उमेरकी आइमाई आइरहेको त देखेँ तर पछाडिकोलाई राम्ररी देखिनँ जब उनीहरू नजिक पुगेँ म छक्क परेँ र भित्रभित्रै खुसी पनि भए सायद ऊ पनि छक्क परिओोली मलाई त्यहाँ देखेर अब जाउँ माइजूले भन्नुभयो हामी चारैजना उकालो लाग्यौँ म बेला बेलामा अरूले नदेख्ने गरी हेर्थेँ उसको कपडामा लागेको हिजोको दाग अझै गएको थिएन त्यो देख्दा मन मनै खुसी पनि हुन्थे उनीहरूको कुरा सुन्दा थाहा भयो त्यो आइमाई उसके आन्टी थिए माइजू र आन्टी आफ्नै कुरामा मस्त थिए हामी चुप्चाप पछाडि हिँडिरहेका थियौँ मलाई उनीहरूको कुरामा कुनै चासो थिएन म मात्र लुकेर उसलाई हेर्दै थिएँ अनि हिजोको कुरा, कुरा, मा कुरा सम्झँदै थिएँ ऊ के सोचते थे तो उसे था होला, एति लमो यात्रा पार कर मुखब एक शब्द निस्कित थे उन्हें तोले कह रही सोचते थे किस को, ना। पनी बोले को कहां की उसको नाम कि हो तर में अलिप हिड़न न सड़े थे तो मैं नहीं था थे शायद तो ऊर्जा को स्रोत उन्हें थी हिड़ हिड़े दुई बजे सकी कसरी पुग्यौ तो यात्रा नबोले रम्दी किनकि साथमा उख् थिए खसारेको एउटा होटलमा खाना अर्डर गऱ्यौँ केही दिन पछि ऊ होटलभन्दा अलि टाढा एकान्तमा गई मेरा आँखा पनि उसलाई हेर्न है उसकै पछि पछि लाग्छन् तर अचानक हाम्रो आँखा जुधे मलाई त डर लाग्यो तर नजर हटाएर अन्तै हेर्न थाले एकछिन हेरेको ऊ अन्तै हेर्दै थिए कति बेला यस्तो लाग्थ्यो ऊ मलाई बोलाउँदैथे तर मनै बुझ्दै छैन उसको आँखाको भावलाई खाना आयो अनामिका मैजुले अलि जोरले भन्नुभयो हजुर उसले हाम्रोतिर फर्कँदै भनी खाना खाना ल आएँ हामी सबै खाना खान थाल्यौँ मलाई जुन कुराको प्रतीक्षा थियो त्यो पुरा भयो उसको नाम खानाभन्दा पनि उसको नामले नै म गाएको थिएँ अब मेरो मानसपटलमा एउटै नाम घुम्न थाल्यो अनामिका कति राम्रो नाम अनामिका त्यो नाम राम्रो हो या ऊ राम्री भएकाले त्यो नाम राम्रो लागेको हो त्यो मलाई थाहा भएन तर पनि एक एकपटक मनै मनमा दोहोऱ्याइरहे त्यो नाम अनामिका मन मनै यति खुसी भए कि मेरो वर्षौँदेखिको इच्छा पुरा भयो थाहा छैन के भयो त्यस्तो त्यो त त्यो तु बेलाकै समयले जानुहोस् तर त्यो बेला भएको के नै थियो र अनामिका यो नाम त मैले पहिले पनि धेरै पटक सुनेको थिएँ त्यति बेला त यति प्यारो लागेको थिएन तर आज प्यारो लाग्न थालेको छ किनकि यो नाम उसको थियो उसको कारणले म आफ्नै नाम बिर्सेको थिएँ अनि आफैलाई बिर्सेको थिएँ त्यसैले त्यो नाम प्यारो लाग्छ त्यो भन्दा पनि प्यारी थियो अनि उसै को हो अनामिकाको आन्टीले माइजूलाई सुत्न् मलाई रेस उठ्यो सुनकै हिँडेको तिन घन्टापछि मात्र उनले मलाई देखेकी रहेछन् मलाई जति हतार थियो उन उसको नाम सुन्न त्यति नै हतार थियो आफ्नो नाम उसले सुनाउन ढिला नै सही कमसेकम कम उसले मेरो नाम थाहा पाउने भई भन्ने सोचेर खुसी लाग्यो तर त्यो खुसी अधुरो नै रह्यो मेरो भान्जा हिजो जन्तीसँग सहरबाट आएको माइजूले यति भन्नुभयो यस्तो भन्न मन लाग्यो नाम पनि भन्नु न कसैलाई सुन्न हतार होला तर भन्न सकिनँ ना। मेरो नाम अब अनामिकाले थाहा नपाउने भयो भनेर दुःख लाग्यो तर मेरो आशाको किरणलाई अनामिकाको आन्टीले मर्न दिनु भएन उहाँले सोध्नुभयो तिम्रो नाम के हो <laughs> भित्रबाट खुसी भए अनि उहाँप्रतिको रेस सबै मर्यो, प्रश्न नटुङ्ग्याउँदै भने अरे अनुभव रा यसरी <laughs> उत्तर दिए मानो मलाई प्रश्न अनामिकाले सोधेकी हो अनि एकपटक अनामिकाको मुहारमा हेरे उसको मुहारमा मेरो नाम सुन्दा कुनै परिवर्तन आएन म उसको मुहारमा त्यति खुसी देख्न चाहन्थेँ जुन मेरो मुहारमा छाएको थियो उसको नाम सुन्दा मन अलिक दुखी भयो मेरो मन दुखी भएको उसको मनले बुझेछ क्या र उसले प्रश्न गरी मलाई धनगढीमा कहाँ बस्नुहुन्छ मैले भने गेटा मैले यति भने तर यस्तो लाग्यो जिन्दगीको सबैभन्दा ठुलो परीक्षामा सही उत्तर दिएँ र प्रति प्रश्न छोटो थियो तर हिम्मत गरेर सोधेँ किन उसले आस्ते भनी सोध्नु हुन्थेन र म के बोल्न सकिनँ अब जाँदै कुरा गरौँ नत्र घर पुग्न ढिला होला नि माइजूले पसलेलाई पैसा दिँदै भन्नुभयो त्यसपछि हामीले फेरि यात्रा सुरु गऱ्यौँ अब त यो यात्रा झन रमाइलो लाग्न थाल्यो हामीसँगै कुरा गर्दै अगाडि बढिरहेका थियौँ माइजू र आन्टी अगाडि अनि हामी पछाडि थियौँ मैले ती यात्रामा भनेको थिएँ सरी किन अचम्म मान्दै सोधेकी थिएँ हिजोको कारणले मैले डराउँदै भने अचम्म लाग्यो उसले भने किन मैले सोधेँ सहरका मान्छे पनि सरी भन्दा रहेछन् उसले भने मैले मजाक गर्दै भने सर भन्ने सहरका त हुन् गाउँकाले त माफ गर्नुहोस् भन्छन् <laughs> गाउँका मानिसहरू अशिक्षित छन् भन्न खोज्नु भएको उसले अलि कडा हुँदै भने उसको त्यो कुराले म अलि डराएँ कतै रिसाएँ भने त्यसपछि मैले साथीहरूको कुरा भने त्यसपछि यदि केटीहरू कडा भयो वा रिसाए भने उनीहरूले तारिफ गरिदिनुपर्छ उनीहरू आफै नरमिन्छन् भने साथीको कुरा समझे यो कुरा सही या गलत त्यो आफ्नै ठाउँमा छ तर मैले त्यतिबेला अरू विकल्प देखिनँ र अलि डराउँदै भने कसले भनेर तिम्रो नाम तिम्रो बोली र तिमीलाई देख्दा कसले भन्न सक्छ गाउँका अशिक्षितहरू छन् भनेर मैले त्यस्तो भन्न खोजेको होइन अनि के भन्न खोजेको त अलि नरम र मुस्कुराउँदै भने उसको मुस्कानबाट प्रष्ट हुन्थ्यो हु। उसले मेरो मनोभाव सबै बुझिहाले मैले केही भन्न खोजेकै थिइनँ मैले यति भने त ऊ आज हाँस्दै थिए सुरुदेखि ऊ म तपाईँ भन्थे अनि म तिमी मैले उसलाई मलाई तिमी भन्न भनेर भनिन तपाईँ मैले भन्न सकिनँ कुरो टुङ्गिएकै थिएन उसले भने भाइ मन झसङ्ग भयो उनी सोधे अब हाम्रो बाटो अलग भयो उसले रोकिँदै यस्तो भने यति चाँडे मैले भनेँ ढिलो चाँडो नहो आखिर सबले एक दिन छुटिनै पर्छ यति भनी र ऊ आफ्नो बाटो गई अनि मैले ऊ गएको एकछिन हेरिरहेँ र आफ्नो बाटो लागेँ भन्न मन लागिरहेको थियो त्यो बेला मलाई तिमीसँग कहिले सुट्टिनु छैन हिँडिरहनु छ सधैँ तिमीसँगै तर भन्नै सकिन जिन्दगीमा यसरी कति कुराहरू मनमै पनि त रहन्छन् यो कुरा पनि रह्यो मनमै त्यो बेला अब मात्र पन्ध्र मिनटको उकालो बाटो थियो त्यति पनि चढ्न मलाई एकदम गाह्रो भइरहेको थियो बल्ल तल्ल मामा घर पुगेँ सब खुशी भ संग मे बहनी बिहान बाख्रा सरा जानामिका आँस भाई थाए पी मान संगे गए अनामिका को गाँव में स्कूल न भाई का ऊ पढ़ आए कि हो भरा मैं बहनी बा नहीं था पाए बहनी बाख्रा हे थी मनी अरु कस बाटो हेड़े एक ऊ आई मेरे मन को तीर्खा बल्ल मेटि उस टाड़े बाटनी तपाईँले पनि बाख्रा हेर्न आउँछ र उसले मजा गर्दै भने मलाई पनि मजा गर्न मन लाग्यो र भने आँखा भएका त उनी हेर्ने <laughs> अक्सर आँखा भएका त यहाँ आँखा देख्दैनन् उसले यस्तो भने मैले यसको अर्थ बुझिनँ तर सुन्दा भने राम्रो नै लाग्यो यसरी नै बितिरहेका थिए मामा घरका दिनहरू कलेज लाग्ने दिन पनि नजिकै नै थियो अनामिकासँग जति नै कुरा गरे पनि जुन कुरा भन्नु थियो त्यो कुरा अझै भनेको थिएन मैले कसरी कस भनौँ भनेर साथीहरूलाई पनि सोध्थेँ उनीहरूले भन्ने जस्तो गर्न आँट आएर पनि उनीहरूले त्यो कुरा मैले भन्न सकिनँ अनि मन मन एउटा सङ्कल्प गरेँ जाने बेला त जसरी पनि भन्छु नभन्दै जाने दिन पनि आयो मैले उसैलाई एउटा चिठी लेखेँ धेरै कुरा केही लेखिनँ किनकि धेरै कुराहरू मैले पहिले नै गरिसकेको थिएँ त्यही कुरा लेखेँ जुन कुरा भन्न बाँकी थियो र आफ्नो मोबाइल नम्बर पनि लेखेँ जाने बेला मैले उसलाई त्यो चिठी दिएँ र म धनगडीतर्फ लागेँ एकचोटि पनि पछाडि फर्किन किनकि मैले थाहा पाइसकेको थिएँ कि त्यो चिठीमा के लेखेको छ भनेर उसले पनि थाहा पाइसकेकी थिए मलाई त अब मात्र उसको फोनको प्रतीक्षा थियो घर पुगुन्जेल मनमा अनि कुरा खेलिने रहे, बेला बेलामा फोन हेर्थेँ कतै फोन आउँछ कि भनेर घर पुगेपछिका हरेक दिनहरूमा म एउटै फोनको प्रतीक्षामा थिएँ नचिनेको नम्बर आएँ उसकै हो कि सोच्थेँ खुसी हुँदै उठाउँथेँ अनि फेरि निराशा हुन्थे मामा घर जाँदा साथीहरूलाई भनेर गएको थिएँ त्यसैले पनि उनीहरू त्यो बारेमा सोध्थे मैले केही भनिनँ बिस्तारै आशाहरू निराशामा बदलिँदै थिएँ यस्तो लाग्न थालिसकेको थियो उसले जवाब नदिएरै धेरै कुरा भनिसकेकी थिए तर घर पुगेको आठ दिनपछि एउटा नचिनेको नम्बरबाट एसएमएस आयो एसएमएस हेरेँ यति खुसी भए जसको कुनै सिमाना थिएन एसएमएस अनामिकाको थियो जसमा मात्र एस लेखिएको थियो तर त्यो यसभित्र मेरो सिङ्गो खुसीको संसार थियो त्यसलाई बार बार पढेँ हजार बार जति पढे पनि चित्तै बुझेन फेरि पढेँ यस्तो लाग्यो अब मैले सब थोक सके, अब पाउन केही बाँकी नै छैन सबै साथीहरूलाई भने उनीहरू पनि खुसी भए यस्तो लाग्यो संसारमा सबैभन्दा छिटो बदलिने मन नै त रहेछ मान्छेको एकछिन अघिको सबैभन्दा दुःखी म भएँ सबैभन्दा खुसी भएँ त्यसको केही दिनपछि त्यही नम्बरबाट फोन आयो हेलो कस्तो छ तपाईँलाई उस्तै सोधी स्वरभाटी सिनिहाले कसरी बिर्सेँला म पनि सब ठिक छ अनि तिम्रो मेरो नि सब ठिक छ उसले अझै थपे कतै मलाई बिर्स्यो नि त भएको छैन यति चाँडै अलिक समय लाग्छ मैले भने कति समय, समय उसले सोधेँ पुरै जिन्दगी तर मलाई यस्तो लागेको थियो तिमीले चाहे बिर्सियो मलाई दुई दिन अगाडिको आफ्नो मनमा लागेको शङ्का व्यक्त गरेँ बिर्सेको भए फोन गर्थे र <laughs> उसको छोटो जवाब अनि यति दिनसम्म कता हराएकी थियो त मैले सोधेँ तपाईँले त सजिलै लेखेर दिनुभयो तर मैले धेरै सोचेर जवाब दिनु थियो नि त अनि आठ दिनसम्म पनि सोचिराख्यो तपाईँले आठ दिन धेरै भयो साँचो माया गर्नेले जीवनभर प्रतीक्षा गर्न सक्छन् यसको मतलब म मा साँचो माया गर्दैन मैले हाँस्दै भने मैले त्यसो भन्न खोजेको होइन अनि के भन्न खोजे त मैले केही भन्न खोजेकै थिइनँ उसले हाँस्दै भने बाई भनेर <laughs> फोन राखेँ उसँग बोल्ने मनको इच्छा त पुरा अझै भएको थिएन तर केही राहत भने मिलेको थियो त्यसपछि दिनदिनै त कहिले दिन, दिन बिराएर हामी फोनमा कुरा गर्न थाल्यौँ उनीसँगका लामा कुराकानीले अब तब कलेजको छुट्टीको पर्खाइमा हुन्थे अनि अनामिका मेरो पर्खाइमा जब छुट्टी हुन्थ्यो हु, मेरो यात्रा सुरु हुन्थ्यो हु, मेरो मायाको गाउँसम्म मेरो मन त पहिले नै उडेर पुगिसकेको हुन्थ्यो हु, बस पुग्न बाँकी त म मा हुन्थेँ मामा घर पुगे कि बाख्रा सराउन जान्थेँ बाहना बाख्रा सराउने हुन्थ्यो चाहना अनामिकालाई भेट्ने हुन्थ्यो घर भेटमा ऊ एउटै कुरा गर्थे तपाईँ धनी भाउको छोरा हामी त गरिब हाम्रो विवाह सम्भव होला र म उसलाई सम्झाउँथेँ ऊ उस सम्झे चाहिँ गर्थेँ तर मनै त हो के के सोध्छ के के फेरि ऊ त्यही भन्थे र म फेरि सम्झाउँथेँ फेरि ऊ सम्झे चाहिँ गर्थेँ उसको फोटो साथीहरूलाई देखाएको थिएँ उनीहरू जिस्काउँदै भन्थे होइन यति राम्रै कसरी पट्टाइसेँ कति कुनै स्वार्थ त छैन हेर स्वार्थ पनि ठिक हुँदैन है ए त्यसको बहिनी छ कि छैन छ भने हामीलाई पनि मिलान उनीहरू यस्तै भन्थे मलाई साँच्चै उनीहरूले सही भनेका थिए होलान् उसलाई पाउनु मेरो स्वार्थ हुनसक्छ तर मलाई मेरो यही स्वार्थपना नै मनपर्छ किनकि त्यो स्वार्थभित्र उनी त हुन्थे समय सधैँ एकनास हुँदैन र माया लुकाएर कहिले लुक्दैन बिस्तारै बिस्तारै हाम्रो मायाको हल्ला अनामिकाको घर र मेरो घरसम्म पुग्यो बाबाले उनीहरू गरिब छन् भन्ने था पाएछन् सायद यसैले सुरुमा राम्ररी सम्झाए मैले नमानेपछि गाली पनि गरे। तर मलाई केही असर गरेन यो खबरले अनामिकाको फोन घरकाले खोसेका थिए हाम्रो कुरा अब पातलिँदै गयो विस्तार बन्द नै भयो आफ्नै घर परिवारसँग रिस उठ्न थाल्यो धेरै दिन बिते अनामिका कहाँ छे कस्तै छे के गर्दै हो थाहा थिएन अब त घरबाट मामा घर पनि जान दिँदैनथे अब त आफैदेखि रिस उठ्न थाल्यो हाम्रो हर भेटमा अनामिकाले भनेको कुरा मानेको भए आज यस्तो केही हुने थिएन सायद आजभोलि यी दिनहरू कट्नै मान्दैनन् समयको सुई बिस्तारको हुन्छ र हर सेकेन्डले मलाई गिजाइरहेको हुन्छ जसले जे भने पनि मनमा अनामिका मेरै हुन्छ भन्ने आशा मरेको थिएन मेरो किनकि माया सधैँ आशाकै जगमा त अडेको हुन्छ एक महिनापछि अनामिकाको फोन आयो अनामिका कस्तो छ तिमीलाई यतिका दिनसम्म कहाँ थियो फोन किन स्विच अफ गरेँ तिमी ठिक त छ हौ हतारिँदै मैले एकै सासमा यी सबै प्रश्नहरू सोधेँ र लागेको थियो उसले सबैको जवाब एकै एक एक गरेर दिन्छे तर उसले अर्कै जवाब दिइन् उसले रुधै भनिन् अब हामी टाढी नै राम्रो होला हाम्रो परिवारको लागि मेरो घरकाले मेरो विवाह अन्ति पक्का गरिसके एक महिनापछि मेरो विवाह छ अनि हाम्रो लागि के हामी टाढिनु ठिक होला मैले भनेँ हामीले हाम्रो बारेमा मात्र सोचेर हुँदैन हामीले नसोच्यो कसले सोच्छ त हाम्रो बारेमा धेरै चिन्ता नल्याउ बिस्तारै सब ठीक ठिक भइहाल्छ उनले भनिन् ठीक हुनलाई तिमी र म एक हुनुपर्छ अनामिका तर तिमी टाढा हुने कुरा गर्दैछौ हामी स्वार्थी पनि त भन्नु भएन मलाई उसको कुरा सुनेर हाँसो उठ्यो तर हाँस्नु सकिनँ म पछि फोन गर्छु यति मात्र भनेर रा फोन राखेँ हेलो अनामिका मनले मानेन फेरि आफै फोन गरेँ फोन स्विच अफ थियो चार पाँच पटक फेरि ट्राई गरे, तर मोबाइल अन भएन मनको एउटा सानो कुनामा आशाको किरण थियो तर एक महिनापछि मेरो विवाह छ यति कुराले त्यो आशाको किरण खै कता बिलायो कता आज आजभोलि जानी नजानी समयले सिकाएका कुराहरूलाई चुपचाप लागेर सिक्दैछु जिन्दगी बिताउन गाह्रो छैन गाह्रो छ त केवल समय कटाउन मिठा मिठा सपना सजाएर यात्रा गरिरहेको यात्रीले बाटोमा अचानक सोच्दै नसोचेका दिशामा मोडिएको पीडा जस्तो हुन्छ त्यस्तै भएको छ मलाई मैले पनि त सजाएको थिएँ मिठा मिठा सपना यो जिन्दगीको यात्रामा तर यस्तो दोबाटो आयो कि हामी अलग अलग हिँड्न बाध्य भयौँ आजभोलि दिनहरूमा मरुभूमिमा पानी नपाएर छटपटिएको प्यासी जस्तै पानी खोज्दैछु म अनि रातहरूमा समुद्रको बिषमा पौडन नजानेर जमिन खोज्ने भौतारी रहेको छु म कुनै दिन यस्तो थियो जुन दिन म तिम्रो नाम बखत हर बखत सुन्न चाहन्थे तर आज हर क्षण म त्यो नाम बिर्सन खोजिरहेको छु यी सब कुराहरूलाई भनेर मैले तिमीलाई दोषी र आफूलाई दोष रहित बनाउन खोजेको होइन किनकि दोषी तिमी पनि त छैनौ र म पनि त छैन अब त मात्र म मा भुल्न खोजिरहेको छु थाहा छैन कसलाई तिमीलाई या तिम्रो यादलाई या तिमीसँगको बिछोडको पीडालाई या तिमीसँगको बिछोडले मलाई अलि बढी स्वार्थी बनाएको हुनसक्छ तिमीले भनेको सबै मान्ने म मा, तर तिमीले अन्तिममा भनेको स्वार्थी नबन्नु भन्ने चाहिँ मान्न सकिन अनामिका <स्था> अनामिकाको विवाहभन्दा दुई दिन अगाडि मामा घरबाट फोन आयो फोन बहिनीले गरेकी रहेछ सबै अत्तरिया अस्पतालमा आएका छन् भन्ने थाहा पाएँ मलाई पनि बोलाए तर कारण भनेनन् छिटो आउनु भने र बहिनीले फोन राखी मेरो मुटुको धड्कन जोड जोडले चल् चल्दै थियो कसलाई के भयो जब अस्पतालमा पुगे बहिनी अस्पताल बाहिर मलाई नै पर्खेर बसेकी थिइन् मुटु अझ जोड तोडले धड्कन थाल्यो जब अस्पतालको बेडमा पुगेँ मुटु चल्न नै बन्द भयो त्यहाँ अनामिका थिए मेरोभन्दा पहिले नै उसको मुटु चल्न नै बन्द भएको रहेछ आफूलाई सम्हाल्नै सकिनँ आँखाबाट आँसुहरू लगातार कहिले नरोकिने गरी भग्न थाले अस्पतालमा बच्चा जसरी रुन थाले बहिनीले मलाई सम्हाल्न खोजे तर कहाँ सक्तिर त्यसपछि त्यहाँ बस्न मनै लागेन त्यहाँबाट सरासर घर आए अनामिकाले त्यो बिहे गर्दिन भनेर धेरै कर गरे पनि भर्काले मानेनन् अन्त्यमा केही गरी विवाह रोक्न नसकेपछि उसले आत्महत्या गर्ने निर्णय गरे यो सब कुरा बहिनीले मलाई भने अस्पताल यसले अङ्किलसम्म सास चल्दै थियो रे तर त्यसको केही क्षणमा नै उसको सास गयो सबै कुरा सपना जस्तै लाग्दै थियो मलाई जुन कुरा म सपनामा पनि सोच्न सक्दैनथेँ त्यो कुरा आफ्नै आँखा अगाडि भइरहेको थियो रिस उठ्न थाल्यो अनामिकासँग गाली गर्न मन लाग्यो कस्तो निर्णय लिएँ कि यो जिन्दगीका ससाना निर्णय लिँदा मलाई सम्झनेले यति ठुलो निर्णय लिँदा मलाई किन सम्झेनौँ ढिलै भए पनि यो खबर मेरो घरकाले पनि थाहा पाएँ त्यसपछि बाबाले त पहिले नै सम्झाउन छोडिसक्नु भएको थियो आमा चाहिँ सम्झाइरहनुहुन्थ्यो उहाँले सम्झाउँदा सधैँ एउटै कुरा भन्नुहुन्थ्यो हामी विवाह त गरिदिन्थ्यौँ तर गर घरको इज्जतको कुरा आयो समाजले के भन्ला भन्दा डर लाग्यो त्यसैले तिमीहरूको विवाह गर्न सकेनौ खै कसलाई दोष दिउँ आफूलाई अनामिका या घर परिवारलाई या समाजलाई दोधारमा परेको छु त्यसैले एउटा निष्कर्ष निकालेको छु जसले गर्दा मलाई जिउन सजिलो बनाएको छ खुसी र इज्जतको लडाइँमा सधैँ इज्जतको चित हुँदो रहेछ त्यसैले छोराको खुसीको लागि घाँटी निमोठेर मेरो बाबाले आफ्नो इज्जत जोगाउन लाग्नुभयो मेरी आमा जसले आफ्नो कयौँ खुसीका बलिदान दिएर आफ्नो घर परिवारको इज्जत जोगाइराख्नुभयो तर अनामिका उसँग बलिदान नै पनि खुसी थिएन होला सायद त्यसैले उसले आफ्नो बलिदान दिए यसरी वर्षौँदेखि हामी आफ्नो र आफ्नो खुसीको बलिदान दिएर समाजको अगाडि आफ्नो इज्जत जोगाइरहेका छौँ हामी यति ठुलो झुट अङ्गाली बसेका छौँ कि समाजले मानिसलाई बनाएको हो तर यति सानो सत्य बुझ्न खोज्दैनौँ कि मानिस मानिस मिलेर समाज बनेको हो मानिस मानिस मिलेर समाजभन्दा हामी आफूलाई बदल्दैनौँ समाजको डरले तर समाजलाई बदल्न हरदम तयार भएर बस्छौँ अक्सर हामी भन्छौँ समाजमा कुप्रथा छ समाजमा कुसंस्कार पनि दौडन्छ तर हामी यति बुझ्दैनौँ समाज राम्रो छ कुसंस्कार र कुप्रथा त हामीभित्र नै छ यस्तै भनेर बुझाउन खोजेको छु आफ्नो मनलाई एक मनले यस्तो सम्झे पनि अर्को मनले फेरि अनामिकालाई सम्झन्छ के गर्ने के नगर्ने यही दुधारमा रोकिएको छ जीवन अघि नबढेर चल्दै त छ केवल समय आफै गतिमा आफैलाई थाहा हुन्न कुन बेला हाँस्छु अनि कुन बेला रुन्छु यसरी नै बितिए रहेका आज आजभोलिका दिनहरू साथीहरू सम्झाउँछन् ऊ तेरी होइन रहेछ बिर्सिदेऊसलाई अनि त्यो घटनालाई पनि जिन्दगीमा कुनै कुनै घटना घटिसक्दा पनि मनले त्यसलाई स्वीकार्न मान्दो रहेनछ त्यस्तै त थियो त्यो घटना मेरा लागि अब म कसरी सम्झौँ उनीहरूलाई ऊ मबाट टाढा हुँदैमा यसको मतलब यो होइन कि ऊ मेरी होइन हिजो आज र भोलि सधैँ ऊ मेरी थिए र छे। चाहे ऊ जुन दुनियामा होस् ऊ मसँग नभए के भता त ऊसँग बिताएका ससाना पलहरू मेरो यादमा सधैँ रहिरहनेछन् ती ससाना यादहरू मिलाएर सिँगै अनामिका मसँगै रहिरहनेछे जबसम्म म छु मन लगम ये ना सिम्रोया एक यी धीरे तिम्रोया तिम्रे आखा भरी जी खेरे तिम्रोह तिम्रै तस्वी आखा भरि जति खेब्रै गेटा कैलाली घर भई हाल ऐश्वर्य बहुमुखी क्याम्पसमा बिएससी चौथो वर्षमा धन श्रोता रयन बोहराको मेरो सम्झनामा तिमी शीर्षकको यो कथासँग यो आवाज मिसाएका छौ धन्यवाद दिन्छौ श्रोता रयन बोहरालाई आगामी दिनमा पनि नियमित रूपमा कथाहरू प्रेसित गर्दै गर्नुहोला तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि कार्यक्रम मझेरीको उल्हाकी ठेगाना अर्थात् तपाईँले सुनिरहनु भएको रेडियोको ठेगानामा अवश्य पनि पत्राचार गर्नुहोला तपाईँ इमेल चलाउनुहुन्छ भने एनआरयुएस वान टू थ्री एट जिमेल डट कम र फेसबुक चलाउनुहुन्छ भने नरेन्द्र स्पेस उपाध्यायको मेरो व्यक्तिगत फेसबुक पेज तथा कार्यक्रम मझेरीको पेजमा अवश्य पनि कोर्नुहोला यही भन्दै आजको लागि भने कार्यक्रम मझेरीको यो श्रृङ्खला यो बसाइबाट छुट्टिनुपर्ने बेला भइसकेको छ लौ त यतिन्जेलसम्म रेडियो सुनी साथ दिनु दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अबेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको घरथेउसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि सङ्गठनतर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनकु मझेरी पहलमानपुरका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लम्की कैलालीका आलोकाचार्य र रेडियो सेती बझाङका समय खत्री सारे जनालाई पनि साधुवाद व्यक्त गर्दै कार्यक्रम मझेरीको यो आजको श्रृङ्खला यो बसाइबाट म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण पनि एक सातासम्मका लागि ओझेल पर्ने अनुमति माग्छु हुन्छ त अर्को साता रमाइलो भेटघाट गरौँला जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर सुमुन नमस्कार शुभरात्रिम्र याद